प्रस्तुत छ बीबीसी मिडिया द्वारा निर्मित नाटक कथा मिठो सारगीको यो नाटकका कथा तथा पात्रहरू काल्पनिक हुन् यदि कसैको जीवनसँग मेल खान गएमा त्यो संयोग मात्र हुनेछ स्थानीय मा जनप्रतिनिधि नहुनाले गाविसमा भ्रष्टाचार भयो सचिवहरूले बदमाशी हरे सुनियो तेसो तो तीन स्थानीय नेता काम ने दुनो सोजो करने सचिव दूनो सोझो नसहद माधवपुर रोधिया गावि को कथ सुने पी मचम पे अखिलेश जि आिठी खोले हेरे <laughs> आ, यो मेरो सरुवाको चिठी आएको भुटेली अर्को गाविसमा जानु पर्ने छ ए सर देशैकै बात बा बाम वाला कहाँ एक जग्गा टिक्छ कता सर अब के गर्ने हामी सरकारी जागिरे जहाँ पनि गरे राम्रै काम गर्नु पर्ने हुन्छ त्यसै यहाँ के आई सर त्यो यसरी आफूले भनेको नमानेको भन्दै जिल्ला नेता रामले सोर्स फोर्स लगाएर अखिलेशलाई माधवपुर गाविसको स्वप पत्र थमाइदिए उता माधवपुरमा भने विश्वनाथ अझै पनि गाविसको काममा निरन्तर लागिरहेका थिए साधुल कि सर अपने त वर्षको सुरक्षाको भत्ताको यही होला यही होला मलाई नेताजी जी सब बढिया छ तपाईँको हजुर भन्नुहोस् हाजूर, हाजूर। हा। हाजूर, हाजूर, अब रा हो रा तपाईँ छिटै नम्बर हाजिर हुनु पर्यो कि ए नेताजी त्यो मेरो अलिकति त्यो हिसाब कुसाबहरू त्यो बुझबुझारत गर्नै बाँकी थियो अनि केही दिन यसो मिलाएर जाउँ कि सोचिरहेको थिएँ ए त्यसो भए दुई दिनको टाइम दिनु न त दुई दिनमा मिलाइदिन्छु केही मिल्छ कि ल हुन्छ हजुर दु� विश्वनाथ गोदियानी गाविसमा तुरन्त हाजिर भए र सबै स्थानीय नेताहरूलाई मिलाएर गाउँ परिषदको बैठक पनि बसाले यता माधवपुर गाविसमा आएर काम शुरू गरेका अखिलेश अफिसको बेचिदी देखेर हैरान भएछ यो मलाई फाइल मिलाएर देउ त भएन यार तिमीहरू यो अब यो सिस्टमबाट अफिस चल्दैन साधुराम भाइ तिमीहरूले जुन प्रक्रियाले अफिस यो चलाएको छौ सबै अफिसको सिस्टममा बस्नुपर्छ अब दस बजे तिमी आउनुपर्छ शीर्षक वाइज फाइल राख्नुपर्छ त्यो फाइल फाइल मिलाउँछ विश्वासहरू त सबै यस्तै राख्नुहुन्थ्यो सर त्यसरी भनेर हुँदैन नि यहाँ हेर चुहा हेर साधुराम आज दिनभरिको तिम्रो समय हो सबै फाइललाई घाममा सुकाएर ठ्याक्क ठ्याक्क शीर्षक वाइज कुन फाइल कहाँ हुनुपर्छ त्यो चाहिँ भन्ने ठिक छ सर ल ल त्यो प्लग चाहिँ अन गर त म एकछिन यो कम्प्युटरमा म इन्ट्री गर्छु केही कुराहरू ओहो, <laughs> सब ठीक आ, ठीक, ना। के ठीक भने जस्तै सबलाई होइन त्यो गाउँ परिषदको पनि बैठक पनि भयो त्यसमा सब कुराहरू फाइनल टिकटाक मिलेको छ राम्रो राम्रो सब हो, हो, अपहरण गर्ने बेलामा लगेछ थियो ठिकै छ टेन्सन नलिनु अब तपाईँले गर्ने काम तपाईँ गर्नुहोस् होइन हामीले होइन राम्रो मान्छे सबैले गाउँको मान्छेले केटाहरू हाम्रो केटाहरूले पनि तपाईँको प्रशंसा गरे विश्वनाथले गोदियानीको सबै काम कुरा मिलाएकोमा रामा ध्यान खुसी थिए तर यता माधवपुरमा आएका सचिव अखिलेश साई अस्त व्यस्त भएका गाविसको हर हिसाब कम्प्युटरमा रेकर्ड राख्न व्यस्त थिए कहाँ सपन स्वागत भात धन्यवाद से कहाँ सेवा गरे काम र ल भइलो चल्दा अंश भन्डाको कुराहरू चलिरहेको छ कागजहरू चाहियो बुवाको त्यो भन्नु न बाँकी छैन मृत्यु दर्ताको कुरा धेरै पुरानो कुरा भयो होइन लागेको कुरा हो यो त तर मैले पाएको छैन नि विश्वनाथजीले सारा गडबड पार्नु भएको थियो के मृत्यु दर्ता तपाईँ पाउनु भएन पाएको छैन ए, ए, ए ना। तर त ए यस्ता कुराहरू तैसा तपाईँ आउनु एकदम खुसी लाग्यो म धेरै हर्षित भए हेर्नुहोस् नेपाल सरकारले पनि हामीलाई चाहिँ जनताको एउटा सेवा गर्ने रूप नै नियुक्त गरेको छ हामी तपाईँहरूले उठाएको करबाट तलब खाँदै आएको हो त्यसकारण हामी ललायत छौँ तपाईँको सेवा गर्न र मबाट त्यस्तो कुनै किसिमको पनि गलत प्रक्रिया हुने छैन तपाईँ विश्वास ल ठिक छ अब के कति निमित्त भएछ भन्ने कुराहरू हामीले मिलेर खोज्नु पर्ने हुन्छ तपाईँ कागज प्रमाण जुटाइदिने काम गर्नुहोस् गाउँलेहरूको तर्फबाट के कति सहयोग गर्नुपर्छ हामी गर्छौँ पर एकैछिन अलिक हेरौ अलिक मिरियल चिन्ता एकैछिन बाहिर निस्किँदैछु नमस्कार मुखियाजी कहाँ बाद ना एकदम त्यो सब तपाईँले होइन अब पठाइदिनु भयो सब ठिक ठाक छ चलिरहेछ यतातिर राम्रोसँग तर एउटा समस्या छ के त हेर्नु न मलाई त कम्प्युटर चलाउनै आउँदैन अब मैले तपाईँले अब अब के गरिदिनु पर्यो भनेदेखि अब कुनै यसो कम्प्युटर जानेको मान्छे छ भने होइन यसो एउटा त्यसो तपाईँ मिलाएर सबजनासँग कसैले आपत्ति गर्दैन भने त राख्नुमा केही गाह्रो छैन जी आ, यो नयाँ सचिव जुन अखलेस आएको छ यो त खालि नियम कानुनको कुरा गर्छ अलि आवाजमा बैठक पनि त्यो चौकमा सूचना पढेको त्यसमा सामाजिक साप्ती सुरक्षा कार्ड तुरन्त लेप्चा विरोध गरौ थाले यता गांव अखिलेशरु बिस्तार भड़किन गाविस कार्यालयमा विश्वनाथले गरेको अनियमितताबारे प्रमाण खोज्दै थिए मान्छे यहाँबाट कहाँ आफ्नो बसाइसराई गरेर गइसकेको छ उसको नाम पनि खाएको रहेछ अनि गाउँको मान्छेहरू पत्याउँदैनन् फेरि उपभोक्ताको एउटा पुराना नमस्कार यो गाविसलाई तपाईँले के ठान्नु भएको छ आएको बेला त इखाल नियम कानुन नियम कानुन एक एक काम गर्नु आएको आज यहाँ जनताको काम गर्नु पर्यो नि जनताको हितले आउनुहुन्छ एकजना आएपछि पाँचवटा फरमान चाहियो काम गरिदियो पार्टी जस्तो नियम नियम गरेर हुन्छ अनि सुन्नु तपाईँले नियमको जुन कुरा गर्नु आफ्नो लागि का का एकैछिन एक एक काका मेरो बुवाको नामको डेढ वर्षदेखि मरेको मान्छेको नामको सामाजिक सोचा खाइरहेको मान्छे यहाँबाट बसाइ सराई गरेर गाउँको मान्छेको नामबाट एकैछिन सुन्नुहोस् न खिचा तिते बाबुले सही कुरा भन्नुभयो थको बारेमा अलिजी मिलेको आफ्नो हेलो अपने अब हमरा के कहा से चिनें, बहुत अपने हीरो बनता नहीं बड़का आदमी होगा कहा हम के बोलता नहीं, पता चल जाए। माने गाँव के एक एक प्वाइंट काका षडयंत्र -का, हो रहा बा सब हम था बाई के अभी तक हमें हम के बोलता नी अभी पता चल जाये हम राम ध्यान बोलता नी विशनाथ का रा ध्यान विषय षडयन्त्र केु हदमी उठवा चलि फोन र फोन रेखिनी षडयन्त्र भुला जाने हेर्नुहोस् त है यस्तो पनि हुन्छ पताउनै गाह्रो यो विश्वनाथको अनियमितताको कुरा यति छँदै हो हेर्नुहोस् यहाँ मैले एउटा पाएँ भर्खर तपाईँले त्यो उपभोक्ता समिति जुन कलवट बनाएको छ नि नी, पोखरी निर गाउँमा पस्दाखेरि कहाँ कलवट हुनु त अहिले पनि हिलो छ त्यहाँ टाढा त्यहाँ अड्किरहन्छ अनि यहाँ पनि बनाएछ दस भयो एकछिनै दस पुग्यो यस्तो तर गाउँलेहरू बताकिआएको छ राम ध्यान नेताले धम्की दिएका छन् तिमीले अखिलेशसँग मिलेर उता तैव हाम्रो धम्की देला रहे मलाई पनि त्यसले भनेको त्यो छोड्नेवाला छैन मिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नेवाला यो विश्वनाथको अनियमितताको बारेमा हाल्छु मसँग हुने सहयोग म तपाईँलाई दिन तयार छु चिन्ता नगर्नुहोस् सर मेरो नाम रितेश हो हजुर निवेदन लिएर आएको ए कहाँबाट आउनुभयो तपाईँ भन्नुहोस् त यो गाविस माधवपुरबाट हो वार्ड नम्बर एक सर मेरो ए हजुर हजुर हजुर हजुर अनि यो मेरो निवेदन सर यो गाउँमा अनिमित्त भएका कुराहरू छन् यसमा हजुर हजुर गाविस सचिवले मेरो हजुर हजुर बुझेँ मैले के गर्नुभयो गाविस सचिवले भन्नुहोस् त भौतिक निर्माणको कुराहरूदेखि लिएर सामाजिक सुरक्षा भत्तासम्ममा हरेकमा उहाँको गर्व भेटेँ मैले म आफैसँग घटना आउँछ है मेरो बुवा बितेको डेढ वर्ष हुन लाग्यो हजुर हजुर अनि उहाँलाई चाहिँ समाजिक सुरक्षाको भत्ता डेढ वर्षसम्म खानु भएको छ मरेको मान्छेको नामको पैसा आएको छ विकास समितिबाट निकासा भएर त्यो गरेको हो खोज्ने कुरा सरहरूको मैले ल्याएर यहाँ गरिदिए हजुर तर सँगै एउटा अर्को कुरा पनि छ मलाई अब यो खोजी नीति गरेको कारण धमकी पनि आयो कसले धमकी दियो तपाईँलाई जिल्लाको एउटा जिम्मेवार नेताले मलाई धम्की दिनुभएको भन्नुहोस् त रामा ध्यान ए रामा ध्यान ओहो, के यो सिडी फोन गर्नुभयो उहाँले धम्कनु अनि मैले रेकर्ड गरेँ उनले मार्ने कुरा भन्नुभएको भन्ने खालको कुराहरू पनि गर्नुभएको छ अरू कारण केही पनि होइन कारण पनि उहाँले खुदै खो लाग्नु भएको छ यो ती तैले किन त्यसको सचिवको पछाडि लागेको भन्ने कुराहरू गर्नु भएको छ त्यस गर्दा गाह्रो हो हजुर हजुर हजुर ठिक छ ठिक छ ठिक छ हामी सुरक्षा उसमा संयन्त्रमा कुरा गरेर तपाईँसँग हामी पछि कुरा गर्छौँ अहिले यो निवेदन छोडेर जानुहोस् पछि तपाईँको यो, यो विषयमा कारवाही अगाडि आफ्नो सिडिओ कार्यालयमा रितेशले विश्वनाथले गरेको भ्रष्टाचार बारेमा र आफ्नो जीवधनको सुरक्षा गरिपाऊ भनेर लिखित उजुरी पनि दिए त्यसपछि सिडिओले जिल्ला नेता रामा ध्यानलाई अफिसमै बोलाएर कुरा बार गरे तपाईँ जिम्मेवार नेता भएर यस्तो गर्नु सुहाउँछ भन्नुहोस् तिडिओ साह कहाँ हामीले धम्की दिएछ बात गरेको हो सम्झाएको हो कहाँ अब धम्की दिनु होइन रितेशजीको जीव जानको सुरक्षा गरी पाउ भनेर हामी निवेदन परेको छ अब ल अब त्यो मैले अब, अब के गर्नु पर्यो अब तपाईँले फोनमा धम्की दिने अनि जिउ ज्यान मार्छु भनेर धम्की दिने अनि त्यसपछि त्यहाँबाट तपाईँले जिम्मेवारी नलिएर सुहाउँछ अब कहाँ हामीले धम्की दिएको होइन होइन त्यसो होइन तपाईँले आफ्नो जिम्मेवारी लिनैपर्छ अब कहाँ हामीले आफ्नै सुरक्षाको हामीलाई जिम्मेवारी लिन सकेको छैन सिडियो साहब अब अरूको जिम्मेवारी लिएर म हिँड्छु होइन तपाईँ फोन गर्नुहुन्छ धम्कियाउनुहुन्छ ज्यान मार्ने धम्की दिनुहुन्छ हामी अडियो सहितको सप्रमाण के अरे चाहिँ निवेदन परेको छ अब पूरा आर्थिक आरोप लागल सचिव के या सम्पत्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानु कहिले बाविस विभिन्न शीर्षक रकम सचिव चौरसिया बासिन्दा सबसे देहल उजुरी आधारमा अख्तियार विश्वनाथ सचिव के बजार किन सरकार सम्पत्ति मलाई पनि बाइक भ्रष्टाचारीमाचि साहब साँच्चै मलाई पनि उहाँले पनि आफ्नो अपहरण आफै गराउनु भएछ कि कसो हेतरी कस्तो कुरा गर्नुहुन्छ तपाईँहरू आफ्नो अपहरण आफैले गराउन सक्छ तिनल बाबा सुन न सुन्नुभयो ए निधन भएको एक्चुली एउटा कुरा भन्नु थियो मलाई सुन्नु न अझ hmm. पनि बोल्दै हुनु न यो त फर्किनु नभए कुरा कुरो भन् hmm. <coughs> <coughs> थाहा छ त्यो मम्मीले के भनेको थियो भन्नु आयो कि फलानु मान्छेले गाविसको पैसा खान्छ अरे अनि फेरि बिधुवा भत्ता पनि त्यसैले खान्छ मनले के भन्छ खोइ अब मैले के अब मैले के भने मनमा त्यस्तो दिमाग छैन तेरो दिमाग छैन म बिहानदेखि बेलुकासम्म काम गर्छु त दिन दिन दिनभरि म बेलुका फर्केर आउँदा त कराउँछुस् किचिर पिचिर गर्छुस् कति ढिलो आएको टाइममा खानुहुन्न केही गर्नुहुन्न भने एउटा कुरो के याद राख म रात दिन मिहिनेत गर्छु र तिनीहरू मेरो मेहनतदेखि जलिरहेछन् मेरो तरक्कीदेखि जलिरहेछन् अब यो ठाउँमा हामी बस्दैनौँ धेरै जाने बिरस्तिर घर किन्ने बस्ने यो सब बेची बेचिदिने यहाँको कुरा छोडिदिनु सुन्नुहोस् एउटा कुराहरू स्कुलमा बाबुको कविता प्रतियोगिता छ त्यहाँ बोलाएको छ जतिखेर <laughs> पनि रिमा मिलाई हार्दिक अनुरोध गर्दछु धन्यवाद छ शान्ति मिशलाई र यहाँ मञ्चमा उपस्थित हुनुभएको प्रधान अध्यापकज्यू त्यसै गरी स्कुलको अध्यक्षज्यू र हाम्रा सम्पूर्ण विद्यार्थीहरू र त्यसै गरी अभिभावकहरू यहाँ सम्पूर्णलाई म रिमा चौधरीको तर्फबाट नमस्कार आजको यस भ्रष्टाचार शीर्षकमा रहेको कविताको प्रतियोगिताको बारेमा अब विजेताहरूको नाम म बताउन गइरहेको छु र आजको यस प्रतियोगितामा तेस्रो भएको छ अभय चौधरी दोस्रो भएको छ संजना चौलागाई र आजको प्रतियोगितामा प्रथम भएको छ बिजु चौरसिया स्कुलमा विश्वनाथको छोरो बिजुले नाम कमाउँदै थियो तर आफ्नो बाबुआमा स्कुलमा नआएकोमा बिजुलाई चित्त दुखेको थियो मा किन बाबु गुरु गुरु आमा भन्नु हुन्छ असल मान्छे बन्न लोभ लालच गर्नु हुँदैन सबै मिली भन्न आहा पापी हुन्छ भ्रष्टाचारी लान्जन काल धन मेहनत गर्ने असल बन्छ मेरो माना गुरु आमा भन्नु हुन्छ असल मान्छे बन्न आ राम्रो एकदम कविता भनेको ल मेरो काम थियो बेटा लको आए बेटा ढोका खोल्दा हेलो बेटा ढोका राय सर हेर्नु विश्वनाथी म ड्युटीमा ड्युटीमा आइरहेको छु तपाईँ मसँग हिँड्नु पर्ने भयो अहिले पर्ने एकछिन कुरा छ है उहाँ विरुद्ध चाहिँ उजुरी परिरहेको छ हाम्रो प्रशासनिक कार्यालयमा यो तपाईँले चाहिँ यो गाविसको पैसा हिँडा गर्नु भएको बारेमा चाहिँ उजुरी परेको छ तपाईँको के कुरा राख्ने हो त्यो चाहिँ उहाँ कार्यालयमा गरेर राख्नु होला है अहिले चाहिँ हामी छ एकछिन है मम्मी बाबाले अंकलहरुले किन लग्या बाबा आउनु हुन्छ पग चुम् लाग्यो ति म पनि जान्छु बाबा त बाबा म पनि जान्छु बाबा बाबा म पनि जान्छु भगवान आउनु हुन्छ बाबु तिम्रो बुवा आउनु हुन्छ बाबा भुवा हुन्छ रात्यो आस् न त्यो आस् लोभलाच रा दुई दिनको मौजमास्ति निर्म पार्नु छ गाउँको व्यति के के हुँदैछ कसो गाडी चल्दैछ तपाईँ हाम्रो गाउँ विकास समिति बाटो रोजेउनी कुन गाली रोजेउनी कुन गाली सबलाई छ कहाँ पारेर बिचाली निर्मूल पार्नु छ गाउँको व्यथि के के हुँदैछ काचो गाडी चल्दैछ तपाईँ हाम्रो गाउँदीका समिति तपाईँ हाम्रो गाउँदीका समिति जान्छ ऐेत बैमानी काम गरी बैमानी काम गरी उर्लिन्छ पाप बर्खाको बेल सारी निर्मल पर्नु छ गाउँको व्यथि के के हुँदैछ कसो गरी चल्दैछ समिति तपाई सुन्दै हुनुहुन्थ्यो नाटक कथा कथामिठो सारङ्गीको गाबिसको कथा अंक छ यस अङ्कका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश गन्धर्व कामेश्वर चौरसिया निलम जयसी आदित्यराज चौरसिया राकेश यादव रितेश त्रिपाठी मनोज पटेल राम यादव भवसागर घिमीरे शीतल देव गुप्ता संतोष नेपाल रामप्रसाद यादव रीमा चौधरी दशरथ शाह सोबा धमला राम अवतार यादव जौरन शाह रामराज शाह रा रामबालक यादव नाटक का लेखक तथा निर्देशको रविन्द्र सिंह बानिया सात में हम भवसागर घिमिविका गिरी उत्पादन सहयोगी सृष्टिराज भण्डारी वेब प्रोड्युसर बिबोर बराल ध्वनि सम्पादन शिरिष विक्रम थापा नाटकका सहसम्पादक हुनुहुन्थ्यो खगेन्द्र लामेछाने र सम्पादक हुनुहुन्थ्यो धुर्वरी अधिकारी यो नाटक बीबीसी मिडिया एक्सनले बनाएको हो नाटक कथामिठो सारङ्गीको भर्खरै प्रसारण भएको अङ्कबारे तपाईँका कुनै सुझाव सल्लाह र व्यक्तिगत अनुभव हामीसँग साट्न चाहनुहुन्छ भने पत्राचार गर्न नभुल्नुहोला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 बिबिसी नेपाली ड्रामा डट कम नाटक सुनिसकेपछि तपाईँलाई तत्काल प्रतिक्रिया पठाउन मन लागेमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ एसएमएस पठाउनका लागि आफ्नो मोबाइलमा केएमएस टाइप गरी एक स्पेस छोड्नुहोस् र आफ्नो प्रतिक्रिया लेखेर छ छ पठाउनुहोस् हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै म लुनिबाु लादर चाहन्छु नमस्ते